जब ढोकामा पुग्नु भएको थियो भगवान श्री कृष्ण बलदेव श्री कृष्णको जो धर्मका पक्षधर थिए सत्यताका पक्षधर थिए ती सबलाई हर्षित तुल्याएको थियो कंसको त्यो आसुरी वृत्तिका पोषक बनेकाहरू चाहिँ मनमनै कुँिएर जसै तसै डरले लागि राखेका थियो कंसको मल्ल युद्ध हुने त्यस ठाउँमा प्रवेश गर्ने बित्तिकै नाम असनिन्द्राम नरबरो श्री नाम स्मरो मूर्तिमान प्रभु त्यहाँ पस्ने बित्तिकै त्यो कुबलया पिँढ हात्ती नाम गरेको हजारौँ हात्तीको ताकत भएको हात्ती सामु राखेर बस्या अम्बस्टमा उते त्यसले भगवान माथि हात्ती छोडिदियो हात्तीले सुणले लपेट्ने दुस्साहस गरौँ भगवान् कृष्णलाई त्यसको सुणको लपेटबाट यति सजिलै फुत्किनु भगवान् पछाडि गएर त्यसको पुच्छर समातेर झाँगाझोली पार्न थाल्नुभयो त्यस हात्तीलाई त्यसपछि झट्का र झट्का दिएर पछार्नुभयो र त्यसका दाँत निकालेर त्यसैबाट शिरमा ठोकेर त्यसको अन्त गरिदिनु भयो अम्बाम आउँते बचाओ बचाओ बन्दे भागेर त्यहाँबाट पुसपछि भगवान कृष्ण बलदेव भित्र जानुभयो चाँडो आसुर मुष्टिकासुरहरू आए महाबलशाली बडे बडे पर्वताकार शरीरबाट नित्य प्रति दण्ड बैठक लगाएर तेल मर्दन गरेर पौष्टिक पदार्थ खाइ एकदम पहलवानी गरेर बसेकाहरू तिनीहरू आएर भन्न थाले कृष्ण हे बलदेव हामी मल्लयुद्ध गरौँ आऊ होइन हामी त गोठाला गाई चराएर भल भल यतिको उमेरका पुगेका छौँ किशोर छौँ भर्खरका साना कलिला कहाँ तिमीहरू दरबारका सब प्रकारका आराम सुविधाहरू भोगेर मल्लको रूप बनाएर उहिलेदेखि सरी सजाव भएर बसेका यस्ता पराक्रमी बलशाली मल्लहरू तिमीहरूसँग कसरी तालमेल मिल्छ हाम्रो हामीले युद्ध गर्नु होइन होइन हामीलाई थाहा छ कृष्ण बलदेव तिमी कति बलशाली छौ दुवैजना भन्ने एउटा कोही फर्कियो, हामीले पठाएको मथुराबाट गएको सबैले ठन्डा आराम बनाउने तिमीहरू नै होइनौ हामी पत्याउँछौ तिमीहरू कमजोर छौ भनेर चाँडु रासुर मुष्टिकोले त्यसो भने ल त्यस्तो विश्वास त तिमीहरूलाई भने आ हो भनेर चाँडुरासुरसँग मुष्टिकासुरसँग भगवान् कृष्ण बलादे बिण्ड लाग्नु आखिरमा धेरै मिर्सुन पाऊ पाहले पा हातले हात लपेट्दै चाँडो कृष्णले मुसा र अन्तमा खुट्टा समातेर माथि घुमाएर जमिनमा बजारेको भगवानको hey! धर्म रक्षक भगवानको hey! त्यसपछि मुष्टिका सुरलाई पनि धेरै मेरो बलदेवजीले नचाउनु भयो र अन्तमा आफ्नो बज्य मुष्टिका प्रहार गरेर त्यसको पनि अन्त गरिदिनु भयो सल तोसल कुट आदि गरेका अरू बगवानहरू तिनीहरू ढलेको देखेर त्यसै हतास भएर बचाऊ बचाऊ गर्दै भागेर गए बलदेवजीले कतिलाई ठेगाना लगाइदिनु भयो इत्यादि जब ती सब समाप्त भएका थिए कमसकेमाथि आफ्नो मञ्चमा हातमा खड्गाएर यता र उता नाचिराखेको थियो घुमिराखेको थियो जसरी बाज झम्टिएर आफ्नो लक्ष्यमा पुग्छ त्यसै गरी भगवान् थपक्कमाथि जानुभयो र उसलाई केस पासमा समातेर घिसा तल ल्याउनु भयो हिजो आज कोही दर्शन गर्न मथुरा गयो भने विश्राम घाट भनेर जहाँ भनिन्छ त्यहाँसम्म ल्याइ पुर्याएपछि कंसका प्राण पखेर गए कंशको अन्त भयो धर्म संरक्षक भगवानको भक्त रक्षक भगवानको लोक रक्षक भगवानको सारा मथुरावासीहरूले भगवान कृष्णको जय जयकार गरे गोविन्द gopal hare gobind hare, hare, hare gopal hare gobind hare gopal hare jyaya jyaya prabhu din dayan hare jyaya jyaya sarveshwaram dinadayan hare sarveshwaram dinadayan hare sarveshwaram dinadayan hare भगवान को समस्त शान्ति भयो सबैले अनुभव गरे शान्तिको सम्पूर्ण जनता हर्षको सुखको अनुभूति गर्न थाले त्यसपछि उसले त कति कति तपस्वी ऋषि मुनि महात्माहरूलाई जेल खानामा बन्दी बनाएर राखिरहेको थियो कति गाउँका गाउँ आगो सल्काइदिएको थियो अत्यन्त दुःख पूर्वक सबले रहनु पर्या सब दुःखका त्रासका आतंकका दिन हटे जनता अब प्रभु मथुरामै राज हुन्छ त्यसपछि त्यस बेला भगवान् वर्षगणना अनुसार एघारौं वर्षमा प्रवेश गर्नुभएको थियो एकादशे वर्षै भनेर एघारौँ वर्षमा क्षेत्रीय कुलकाहरूको लागि वैश्य कुर्काहरूको लागि व्रतबन्धका व्यवस्थाहरू गरि हुन्छन् भगवान्को अब उगलयन संस्कार हुन्छ शान्ति पनि मुनिको आश्रममा गएर भगवानले वेदाध्ययन गर्नुहुन्छ पहिला यदुवंशी कृष्णवंशीहरूका कुलगुरु गर्गाचार्यजीले गायत्री मन्त्र सुनाउनुहुन्छ अनि त्यसपछि गायत्री मन्त्र सुनिसकेपछि उहाँले वेदा अध्ययन गर्नुहुन्छ चौसठी कला चौसठी रात चौसठी दिन बिताएर शान्ति मुनिको आश्रममा पढ्नुहुन्छ त्यसै बेला भगवान्का सहपाठीको हैसियतले एकजना अकिन्तन ब्राह्मण परिवारका भक्त उहाँका शखा बन्नुहुन्छ सुदामाजी जसको नाम हो पछि उहाँ भगवान द्वारकाधीशको दर्शन गर्न जानुहुन्छ भोलि आउँछ उहाँको कथा भोलि सुदामाजीको कथा द्वारका विभिन्न अरू महनीय पावन कथाहरू भोलिका प्रसङ्गमा आउँछन् अब भगवान मथुरा रहन थाल्नुहुन्छ कुलगुरु गर्गाचार्यजीका तर्फबाट त्यसै शान्ति पनि मणिका आशीर्वाद मिल्छ उहाँलाई कृष्ण बलदेव समस्त विद्या पढेर गुरु आशीर्वाद प्राप्त गरेर गुरुआमाले मागेको आफ्ना दिवंगत पुत्रलाई पुनर्जीवित तुल्याएर दक्षिणाको रूपमा दिएर भगवान् योगेश्वर प्रभु अब विद्याध्ययनका समस्त विधि सम्पन्न गरेर मथुरामा आएर रहन रा लाग्नुहुन्छ त्यसपछि यता कंसका अस्थिर प्राप्ति नाम गरेका रानीहरू जरासन्दका छोरी थिए कंशको ससुरो जरासन्ध थियो जरासन्धले मथुरामाथि चढाई गर्न सुरु गर्छ मगर नरेशले सत्रौँ पटकसम्मका उसका चढाइहरूलाई भगवान् विफल गराइदिनुहुन्छ मथुरामा प्रभाव उसको जन्म दिनुहुन्न त्यसपछि अठारौँ पटकको जरासन्धको आक्रमणमा अर्कातिरबाट नारदजीद्वारा प्रेरित भएको कालीवन नाम गरेको दानवले चढाइ गर्न थाल्छ नारदजी भगवत कार्य साधक हुनुहुन्छ र यी चाणो चाँडोभन्दा चाणो प्रभावका सामु पुर्याएर समन गर्दिने भन्ने उहाँको सदिच्छा भएको हुनाले उहाँबाटै प्रेरित भएको कालीवन एकतिरबाट अर्कातिरबाट जरासन्ध गरेर दुईतिरबाट चढाइ हुन थालेपछि मथुरा राज्यको रक्षाको लागि भगवान अब उपाय गर्नुहुन्छ आफ्ना बन्धुहरू अरु विष्णुवंशी अरुवंशीहरूको बचावको लागि बलदेवजीसँग परामर्श गरेर भगवान दिव्य नगरी द्वारका नगरी बसाउनुहुन्छ जो समुद्रद्वारा थियो अहिले पनि छ समुद्रकै तटमा बसेको कति भक्तजनहरू द्वारकाधीशको दर्शन गरेर आनन्दित हुनु भएको छ त अब द्वारकाधीश बन्नुभयो भगवान् द्वारका नगरी बसाएपछि स्वर्गलोकका इन्जिनियर विश्वकर्मालाई आवाहित गरेर बोलाएर अनि विश्वकर्माकै योजना अनुसार बडो सुन्दर नगरी बसाउनु द्वारका नगरी भगवानले बगैंचाहरू उस्तै रमणीय तलाउहरू उस्तै रमणीय मार्गहरू हेरेर रमणीय नगर अति सुन्दर बने द्वारका नगर को स्वरूप रो सुन्दर नगरी बस आएर अब वृष्टिवंशी यदुवंशी को रक्षा कर लग्न भगवान जरासंद ने द्वारका मथि चढ़ाई कर दुस्साहस कर बाकी राखेन विशाल सेना लीए मगन देश जरासन्द गये थे द्वारका में चढ़ाई करदेव मिश्र पाल्भ बाहर अस्त्र शस्त्र लीएर हो सोधे आ उसँग लड्नु भएन युद्धको मैदान छोडेर अघि अघि बढ्दै बढ्दै जानुभयो जरासन्द जिस्याउँदै थियो भगवान् कृष्णलाई बलदेवलाई यो, ताल हो यो। के तालो यो युद्धको लागि मैले चुनौती दिइराखेको छु तिमीहरू चाहिँ कुरै नगरी हिँड्दैथ्यो क्या हो यो ऊ बोलिराख्या थियो भगवान्ले प्रवाह गर्नु भएन अगाडि बढ्दै बढ्दै गएर प्रवर्षण नाम गरेको पर्व थियो त्यहाँ भगवान् कृष्ण बलदेव प्रवेश गर्नुभयो जरासन्दले नादानी गरौँ उसले सोचो कृष्ण बलदेवलाई अब म खरानी पारिदिन्छु भनेर जसका श्रीमुखार बिन्दुबाटै अग्निदेव प्रकट भएका हुन् त्यत्रो जङ्गलमा सल्केको आगो जसले संकल्प मात्रले शान्त गरिसक्नु भएको थियो उहाँलाई आगोले के गर्ने तर उसले केही कुरा सम्झेन त्यसको उता यसो आगो सल्काइदियो भरमा भरम त उलाउँदै डढे कृष्ण बलदेव खरानी भयो भन्दै गयो आफैले आफैलाई ठग्दै भगवान कृष्ण बलदेव एकैछिन आगोलाई शान्त पारेर निस्किहाल्नु भयो बाहिर एउटा बडो राम्रो नाम भगवान्को रहन गयो त्यस लीलामा रणको भूमिमा उसले ललकारी राखेको भगवान् द्वारकाबाट निस्केर रणको भूमिमा बस्नु भएन रणको भूमि छोडिदिनु भयो छोडेर जानुभयो अगाडि त्यसैले उहाँको नाम रह्यो रणछोडजी रणछोडजी भगवानको ऊ त गुजराततिर यहाँहरू जानुभयो भने थाहा पाउनुहुन्छ हरेक गुजरातीहरूले सौराष्ट्रका रहनेवालाहरूले भगवान रह रहने द्वारका नाम रणछोडजी महाराज राखिया छ रणको मैदानमा द्वारा दरासन्धको सामुन न उभिएर अघि बढ्दै गएको रण रणछोडजी महाराज भन्ने नाम रह्यो एकजना गुजराती भक्तलाई भगवान्लाई चिठी लेख्न मन लागेछ प्रभु म हजुरलाई चिठी लेखौँ भनेर भन्छु तर कहाँ पठाउनु र ठेगाना एक भाव दिनै पिछे ठेगाना बल्दै रहन्छन् हजुरका नाम हजार हजार छन् हजुरका कुन चाहिँ नाममा कुन चाहिँ ठेगानामा नाम पठाउनु के अरे बना बड़ा मन र एउटा भजन बनागवाम लि तारा नाम छे हजार, कया नाम लख भी तारा नाम, नाम लख भी तारा नाम छे हजार तारा।, तारा मारवाड़ी में मा, तारा गुजराती में हरि तारा नाम छे हजार कया नाम लखमी कंकोतरी हरी तारा रोज रोज बदले मुकाम में करी। लक्षमी करी। मथुरा मोहन गोकुल मङ्गाल का राजा रण छोड़ कया नाम लखवी कंकोदरी कारिका राजा कोई तने राम कहे कोई घनश्याम कहे ई कहे नंदनो कुमार कया नाम लखवी कंकोतरी <गणाँगा> कोई कहे नंदनो कुमार कया नाम लखवी कंकोतरी हरी तारा नाम चे हजान कया नाम लखवी कंकोतरी हरी तारा नाम रोज रोज बदले मुका दया नाम लक्ष्मी कंकोतरी द्वारकाधीश भगवान को रणछोड़ जी भगवान को जय जय श्रीराध राधे